नमस्ते साथमा स्वागत अभिवादन कार्यक्रममा प्राविधिक उपस्थित भइसकेको छु म कार्यक्रम सञ्चालक रवि भट्ट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सँगै इन्टरनेट अनलाइनमा साथ सुनिरहनु भएको कार्यक्रम विदेशमा हुनुहुन्छ हामी सदा मंगल को मंगलबार साझ पांच बजे अर्पण बुलेटिन पति कार्यक्रम देश विदेश ला आने तक विदेश इंटरनेट्लू डब्लू अर्पण डट कम संसार भर सुनी रहने कार्यक्रम देश विदेश में हमीष गई रोजगारी के सिलसिला में विदेश लग् तथा हमारे दाजू भाई दीदी बहनी विदेश जानू रही सके ध्यान दून पर्ने विदेश जान रखे बुझ् पर्ने आवश्यक प्रस्तुत करने कहीं विदेश में रहने भाई रईस युवा युवती प्रत्यक्ष कुरा करने पने रोजगारी सिलसिला में विदेश लग् भूप्रे तमे दीदी बहनीसिया प्रस्तुत आजहरी आठ सुनसरी कतार को दुहा में काम करते समाज सेवी लोकतांत्रिक मंच कतार का उपाध्यक्ष तथा मोरंग सुनसरी सेवा समाज का संस्थापक महासचिव राल रा सलाहकार वहां भरखर माल घूमना आपरिवार सौराह आेसरो पर्यटक नगरी बेला घूम आमी प्रत्यक्ष क्रा कर सौ तो मधुरा आवाज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 श्रो यो सुन्दुर आवाज पछि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम देश विदेशमा तपाईँ यति बेला रेडियो अर्पण एक सय चार भएको छ र मैले अघि नै भनिसके आज हामीसँग इटरी आर सुनसरीका चानक पोखरेल हुनुहुन्छ जो निकै लामो समयदेखि दोहाको कतारमा रहेर बसिरहनु भएको छ र नेपाल आएर सौरा घुम्न आएको बेला उहाँसँग कुराकानी गर्न गइरहेका छौँ चानक जी यहाँलाई स्वागत छ कार्यक्रम देश विदेशमा धन्यवाद वास्तवमा तेस्रो नगरी पर्यटकीय सौरामा आज तपाईँ विदेशबाट आएर घुम्न आउनु भएको छ यो ठाउँलाई नै पहिलो पटक किन रोज्नु भएर मैले बारम्बार सुन्ने गरेको थिएँ सौरा अति राम्रो ठाउँ छ त्यहाँ तपाईँ एकचोटि जानैपर्छ तपाईँले अनुभव दिनुपर्छ भनेर मलाई यहाँ चिताउन बस्ने मेरा साथीहरूले भन्नुभएको थियो म सौरा आएँ सौरा सौराबाट सौरा आउने मेरो मन अति हर्षित भयो नेपालमा यस्तो मुलुक रहेछ यस्तो राम्रो पर्यटक क्षेत्र रहेछ यसलाई देख्दाखेरि म बाहिर बसेँ भन्दा पनि अति नै खुसी लाग्यो रविजी यहाँ अब बाहिरतिरको प्रसङ्गलाई लिएर जब ज जब यहाँले आफ्नो जन्मस्थान चहरीमा हुनुहुन्थ्यो त्यो त्यति बेला अध्ययन गर्दा गर्दै यहाँ विदेश चाहिँ कति सालमा र कसरी जानुभएको हो म दुई हजार बाहन्न सालमा बाहन्न सालमा कतार गएको थिएँ र कतारमा म रोजगारीकै सिलसिलामा रोजगारी को अवसर मिल्यो म कतार गए, तर मैले कतारमा गएर विभिन्न स्टल गर्नु पर्यो र नेपालीहरू बाहिर नजाउन् भन्ने कुरामा म एउटा चिन्तित थिएँ तर यसको अलावा हाम्रो दुर्भाग्य नेपालमा हामीलाई रोजगार भएन त्यो कारणले गर्दा सारा नेपाली म जाँदा दस हजार नेपाली कतारमा थिएँ भने अहिले साढे चार लाख नेपालीहरूको हाराहारीमा कतारमा रहेका छन् यहाँले विदेश नै किन लाग्नुभयो र नेपालमा केही रोजगार गर्न किन सक्नु भएन त्यति रविजी त्यति अवसर नेपालको एकदम चुनौतीपूर्ण अवसर थियो हामी हाम्रो घर परिवार हामीले सबै दाजुभाइ दिदीबहिनी इष्टमित्रका लागि भए पनि कमाउनु पर्ने अवस्था भएको थियो म त्यसको कमाउन र पैसा कमाउनको सिलसिलामा म कतार लागेको थिएँ रविजी पैसा कमाउनकै लागि भए भन्नुभयो यहाँ लिएर सुरुमा कुन म्यान पावरबाट र कति रकम खर्च गरेर लाग्नुभएको म म्यान पावरबाट भन्दा पनि मेरो आफ्नो कोही रिलेटिभ साथी हुनुहुन्थ्यो उहाँ उहाँले मलाई भिसा पठाइनु भयो मैले त्यति ठुलो रकम खर्च गरेर त्यति बेला पनि गएन भने सुरुमा गएर दस हजार नेपालीहरूको यहाँले कसरी घुलमेल हुनुभयो र के कामको लागि भनेर काम गर्नुभयो मलाई त्यो त्यो अवस्था मलाई त्यो क्षेण सम्झिँदाखेरि हाम्रा सारा नेपालीहरू विदेश नजाउन् भन्ने म एउटा नारा लिएर प्रवासमा लागेको थिएँ आ, तर त्यसको अलावा हाम्रा यी सारा युवाहरू विदेश जाँदा अहिले म किन त्यसरी विदेश जान सके जानुपऱ्यो भन्दाखेरि यो नेपालको अवसर नमिलेर नेपालमा रोजगार नमिलेर सारा युवाहरू म जस्तै भकिएर जानुभएको होला तर नेपालमा रहेका नेपालमा नेपाल बनाउँछु भनेर राष्ट्रका नेता बनेका नेताहरूले हामी युवा शक्तिहरूलाई रोक्न सक्ने अवसर कुनै पनि प्रोजेक्ट नआएकोले अहिले हामी सारा ने प्लानिङ हुनु परेको छ सुरुमा यहाँ जुन दस हजार नेपालीको पुग्नु पुग्नुभयो दोहा र त्यति बेलाको अनुभव चाहिँ कस्तो पाउनुभयो मलाई के कि म नेपाली भेट्दै भेट्दिन थिएँ मैले एक दिन नेसनलमा नेपाली मोहडाको साथी भेट्दाखेरि नेपाली हो कि भनेर जाँदा म बङ्गाली भेटाएँ अनि मलाई त्यति अति दुःखको छेड भयो म किन विदेशी परेको म रोजगारकै कारणले मात्रै विदेशिनु पर्ने रहेछ म पैसाका लागि मात्रै विदेश आएको रहेछु तर मेरो यो समाजका लागि होइन रहेछ भन्ने कुरा मैले फिल गरेको थिएँ त्यसको अलावा साथसाथै अहिले हामी 4 लाख नेपाली साढे चार लाख नेपालीहरू कतारमा रहेका छौँ हामीले आफ्नो नेपाली पहिचानका लागि सङ्घ संस्थाहरू स्थापना गरियो मैले अघि उहाँले भन्नुभयो मरम सुनसरी संस्थामा म आबद्ध भएँ मैले सारा म मरम सुनसरीका साथीहरूलाई सँगेटेर हामी एउटा भाइचाराको सम्बन्ध राखेर बस्नुपर्छ प्रवासमा भए पनि भन्ने अव मलाई मनमा पऱ्यो र म यसमा अगाडि बढेको थिएँ र सुरुमा चाहिँ कतार पुग्ने कुन काम गर्नुभयो र त्यहाँ कस्तो किसिमको काम भनेर जानुभएको थियो र त्यो काम पाउनुभयो या पाउनु भएन म रविजी खास भन्ने हो भने सलेखापालको एउटा कम्पनीको टाइम किकरको रूपमा गएको थिएँ त्यो कम्पनीले मलाई त्यही कम्पनी काम पनि दियो तर कम्पनीमा कम्पनी बाई द बे टुट हो त्यसको अलावा म दुई महिनापछि फेरि मैले आफ्नो इन्टरभ्यू दिएर म अहिलेको रनिङ भएको सत्र वर्षको कम्पनीमा रहिरहेको छु रविजी अहिले जुन रनिङ भएको कम्पनी भन्नुभयो र यो कम्पनीमा चाहिँ कुन पोस्टमा के काम गर्नुहुन्छ यहाँ म लोयर लिगल एडभर्टाइजर कम्पनी नेपाली भाषामा मन्दु भन्छ पिआरको काम गर्छु म मेरा पाँच हजारभन्दा नेपाली पाँच हजारभन्दा बढी श्रमिक छन् म मेरो कम्पनीमा ती कम्पनीको म लयर हेर्छु अहिले जुन यहाँले भन्नुभयो जसरी यहाँ एउटा लयरको काम गरिराख्नु भएको छ र थुप्रै नेपालीहरूले दुःख पाएको पनि कुराहरू छन् र ती दुःख पाउनुमा के कारण छ जस्तो लाग्छ यहाँलाई एकदम ठुलो राम्रो क्वेसन सोध्नुभयो रविजी वास्तवमा हामी नेपालीहरू एउटा शिक्षित भएर एउटा नेपालीमा भिसा निक्लेको भरमा म कतार जानुपर्छ होइन मैले के काम गर्ने मेरो खाने कहाँ छ बस्ने कहाँ छ कम्पनी के हो मेरो स्यालेरी कति हो भन्ने नथापा एउटा ट्रेनिङ नगरीकन एउटा नेपाल सरकारले यति हेलचेकै गरेर विदेश जाने नेपालीहरूलाई एउटा ट्रेनिङ सेन्टर सरकारले बनाइदिएर नेपालीहरूलाई एकदमै क्यापेबल बनाएर विदेश पठाइदियो भने हामी नेपालीहरू कहिले पनि दुःख पाउने वाला छैनौँ यहाँले जुन सुरुमा दुई हजार बाहन्न सालमा पुग्नु त्यति बेलाको नेपालीको अवस्था र अहिलेसम्म आइपुग्दा नेपालीको अवस्था कस्तो पाउनु भएको छ म त अहिले बढी चिन्तित देख्छु किनभने मान्छे पनि जनशक्तिको घनत्वले धेरै पनि हो तर पनि तपाईँलाई बिना ट्रेडिङ मैले योभन्दा एक महिना अगाडि म कतारमा थिएँ मैले एयरपोर्टमा आउँदा आएर एउटा नेपालीलाई सोधेँ नेपाली जस्तो मोहडा लाग्यो नेपाली तपाईँको घर कहाँ हो भन्दा उसले घरको नाम मात्रै गोर्खा भन्यो र उसको नाम पनि भन्न नजान्ने मान्छेहरू पुगिसकेका छन् त्यस कारणले म यो रेडियो मार्फत नेपाल सरकारले नेपालीहरूलाई युवाहरूलाई भरिसके विदेश नपठाउने यदि पठायो भने पनि ट्रेनिङ सेन्टर खोलेर ट्रेनिङ सेन्टरबाट एकदम सक्सेस भएपछि मात्रै नेपालीहरू विदेश गए राम्रो हुन्छ रविजी जसरी यहाँले जुन भनिरहनु भयो ट्रेनिङ सेन्टरहरूको निकै कमी छ सत्य पनि र अहिले जुन पछिल्लो समयमा मेन ले जुन काम भनेर लिएर जाने त्यो काम नपाउने भन्ने जुन छ यसमा चाहिँ सरकार दोषी या मेन पावर के देख्नुहुन्छ यहाँले यो चाहिँ कतार सरकारको दोषी होइन यो दोषी भनेको मेन पावरको हो जुन कम्पनीमा भिसा निक्लेको छ त्यो कम्पनीको एग्रिमेन्ट र भिसा भेरिफाइ गरेर यहाँ आउँछ त्यसपछि त्यही व्यक्तिले गएर अर्को एग्रिमेन्ट गर्नुपर्छ त्यो कारणले गर्दा कतारमा कतारमा सरकारको गल्ती होइन नेपालका म्यान पावर झोले एजेन्टहरूको गल्ती छ यहाँले जुन झोले एजेन्ट भन्नुभयो ती एजेन्टहरूलाई चाहिँ किन सरकारले अथवा म्यान पावरहरूले राखेका होला नि जस्तो लाग्छ यहाँ तपाईँको हाम्रो देशमा कानुन छैन जुन राष्ट्रलाई कानुन देश विकास गर्नुपर्छ भने कानुन चाहिन्छ राष्ट्र विकास गर्नलाई कानुन भयो भने सबै डराउँछन् र कानुनै नभएको देशमा कसैले कसैको रेस्पेक्ट छैन एकजना घरको गाउँको भाइलाई ठगेर उसले आफ्नो घरको गुजारा गरेको छ त्यो भाइका दसजना फ्यामिलीहरू समस्या उसले देख्दैन उसले व्यक्तिगत देख समस्या देख्छ यो झोल एजेन्टले त्यो कारणले यो एजेन्टहरूलाई बन्द गरेर नेपाल सरकारले यी सबै म्यान पावर आफूले खिचेर र नेपाल नियोगले विदेशीका लागि पठायो भने नेपालीले कुनै पनि दुःख पाउने छैन नेपालीहरू आफै सक्सेस छन् र अर्को कुरा नेपाल यो टेलिभिजन मार्फत म नेपाल सरकारलाई र नेपालमा बस्ने राजनीतिक शक्तिलाई के भन्न चाहन्छु भने हामीलाई युवाहरूलाई कहिले पनि प्लानिङ हुन नरोक्नका लागि केही प्रोजेक्टहरू निकाल्न सक्नुहोस् यदि सक्नुहुन्न भने प्रवासमा रहेका नेपालीसित हामीसित सल्लाह गर्नुहोस् हाम्रो फोरम छ हामी एउटा संस्था चलाएर हिँडेका छौँ हामी नेपाल सरकारका प्रतिनिधिहरूलाई हामी सुझाव दिन्छौँ र लिखित रूपमा सुझाव पनि दिन्छौँ त्यो कारणले गर्दा हाम्रो युवा शक्ति जब बाहिर जान्छ तपाईँलाई सुके सुकेको रूपले फल दिँदैन तपाई जुन चुके बगैँचामा बगैँचामा रोप्नुहोस् तपाईँको बुढो भएपछि फल कम दिन्छ भने युवा शक्तिले बढी फल दिने शक्ति चाहिँ देश निर्माण गर्ने देशलाई तीव्र रूपले विकास गर्ने डिजाइन गर्ने युवा प्लान गरेर प्लान गरेर जान्छन् विदेश अनि देश विकास नभएको कारण पनि यो तपाईँलाई जनाउन चाहन्छु डबुजी यहाँले भने जस्तै जस्तो कि एउटा नेपाली एक हजार रियल भनेर जुन कतारमा जान्छ कतारमा गइसकेपछि एक हजार रियल नपाइकन उसले आठ सय रियल पाउँछ र त्यो एग्रिमेन्ट पनि फरक फरक हुन्छ त्यस्तो अवस्था किन आउँछ र त्यो अवस्था नआउनुको लागि के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई यो भनेको कानुनी रूपमा नेपालमा मैले भने हामीसित लिगली लय छैन हाम्रो वैदेशिक रोजगारको साथीहरू आयो भने दुःख पाएको नेपाली वैदेशिक रोजगारको कार्यालयमा आयो भने तिमी आठै सयमा गएको हौ भनेर उहाँले भन्नुहुन्छ तर त्यसलाई हजार रुपियाँ त्यो ढोली एजेन्टले कसरी हुन्छ उहाँलाई मिलाएर पठाएको हुन्छ तर त्यो लिगल कतारको सम्बन्धित निकायको मालिकलाई थाहा हुँदैन यो कारणले गर्दा धेरै दुःख पाएका छन् र त्यो व्यक्तिले हजार रुपियाँ तलब पाउनुपर्छ भन्ने मेरो पनि मान्यता छ र जुन यसरी अलपत्र पर्नुको पछाडि धेरै एग्रिमेन्टहरू डबल गर्नु यस्ता छन् र त्यो त्यहाँ गइसकेपछि त्यो नेपाललाई सम्बन्धित निकायले कस्तो किसिमले चाहिँ सहयोग गर्न सक्छ जस्तो लाग्छ यहाँलाई Uh, मेन कुरो तपाईँलाई उहाँको कानुनअनुसार म कानुन हेर्ने भएको हैसियतले नेपालीहरूलाई भएको लेबर लले दिएको उनीहरूले जुन एग्रिमेन्ट हुन्छ आठ सय लेखेको छ भने त्यो आठ सय अनुसार हामी दिलाउन सक्छौँ नभएदेखि एक हजार लेखेर नेपाल पठाएको छ आठ सय साइन गरेको छ भने फेरि गएर हामी आठ सयभन्दा उहाँलाई सहयोग गर्न सक्दैनौँ र त्यो जाने व्यक्तिले पनि एक हजारमै मात्रै साइन गर्नुपर्छ नत्र भने उसले त्यो साइन नगरिपको खण्डमा उसको भिसा लाग्दैन ऊ फेरि रिटर्न भएर आउँछ आएपछि उसले सम्बन्धित म्यान पावर पुरा गर्न सक्छ र गएको मान्छेले पनि आफ्नो तोकेको स्यालेरीभन्दा कममा एग्रिमेन्टमा साइन गर्नु हुँदैन त्यो एग्रिमेन्ट भनेको पाँच फेजको हुन्छ अहिले यति यहाँले भन्दै हुनुहुन्थ्यो हालसाल करिब साढे लाख नेपालीहरू कतारमा कार्यरत छन् र ती नेपालीहरू चाहिँ कस्तो कस्तो काममा इन्भल्भ छन् रविजी तपाईँले एकदम जटिल क्वेसन सोध्नुभयो वास्तवमा यो मैले मूल्याङ्कन गरेर पनि राखेको थिएँ तपाईँलाई म दस हजार नेपाली हाम्रो एकदम राम्रो ठाउँमा हुनुहुन्छ र त्योदेखि बाहेकका नेपालीहरू हामी सबै लेबर क्याटेगोरीमा छौँ तर हामी त्यो लेबर क्याटेगोरीमा बल्का छौँ तर हाम्रो म्यान हाम्रो ट्रेनिङको कारणले गर्दाखेरि हामी बाध्यतावश त्यो जुन तिन लाख पचास हजार मैले भने तिन लाख चालिस हजार लेबर भएर बस्नु परेको छ र म के चाहन्छु भने तिन लाख चालिस हजार चाहिँ क्याफेबल हुनुपर्छ र दस हजार मात्रै लेबरमा रहनुपर्छ भन्ने म नेपाल सरकारलाई यो टेलिभिजन मात्र सुझाव पनि दिन्छु जस्तो कि यहाँले भनिरहनु छ त्यहाँ जुन नेपालीहरू अलपत्र पर्नुको पछाडि जुन एजेन्टहरू झुले जु एजेन्टहरू मुख्य कारण हुन् भने जस्तै त्यहाँ नेपाली जुन कामदारको रूपमा गएका छन् र ती नेपालीहरू र समाजसेवा पनि गर्दछन् र ती समाजसेवीले पनि थुप्रै नेपालीलाई ठगेको गुनासो पनि सुनिदै आएको छ के हो यो चाहिँ वास्तविक वास्तवमा यो यो यथार्थ के छ भने कोही कोही साथीहरू समाजको नाम बेचेर व्यक्तिगत फाइदा लिने साथीहरू हुनुहुन्छ तर यो समाजमा लागेपछि व्यक्तिगत स्वार्थको लागि हामी कहिले पनि हिँड्नु हुँदैन र यो सामाजिक स्वार्थका लागि हिँड्नुपर्छ र समाजलाई राम्रो भलाइ हुने काम छ भने हामी गर्ने होइन भने त्यस्तो व्यक्तिहरूलाई हामीलाई खबर गर्नुहोस् म नेपाल लोकतान्त्रिक मञ्चको जीवनभरि ठाउँमा पनि छु र त्यस्ता व्यक्तिहरूलाई काहीँ मार्फत थाहा पायो भने म कारवाहीको सूत्रमा हाल्न पनि सक्छु कतारमा नेपाली महिलाहरूको चाहिँ कतिको आगमन छ र कस्तो काम गरिरहेका छन् नेपाली महिला हालसालै रवि चाहिँ पहिलेको भन्दा धेरै परिवर्तन भएको छ नेपाली महिलाहरूलाई विचाराहरू अलिकति दुखित पीडितले पनि जानुहुन्छ र उहाँहरूले बस्नका लागि आफ्ना दाजुभाइहरू भेट्नका लागि पनि उहाँहरूलाई समस्या परिरहेको हुन्छ र उहाँहरूलाई समस्या परेर पनि त्यहाँ कहिलेकाहीँ आफ्नो नियोगमा पनि आउन सक्ने समय हुँदैन उहाँहरूलाई समस्या हुन्छ उहाँहरू आफ्नै पेडामा हुनुहुन्छ र कसैले खबर दिए भने हामी संस्था मार्फत उहाँलाई र एमएसी मार्फत उहाँहरूलाई बोलाइदिनुहोस् हामी उहाँलाई केही सहयोग गर्छौँ भनेर उहाँहरूलाई हामी बोलाउँछौँ र महिलाहरूको अलिकति समस्यै पनि छ रविजी जसरी नेपाली महिलाहरूलाई त्यहाँ समस्या छ भनिरहनु भएको छ यहाँले र नेपाली महिलाहरू र अहिले जुन नेपाली महिला नै त्यहाँको एउटा कुटनीतिक नियुक्ति प्रमुख हुनुहुन्छ र उहाँले कतिको हेर्नुभएको छ र कतिको पीडामा साथ दिनुभएको छ उहाँले उहाँ वाहा गएको एउटा नेपाली समाजसेवा चाहिन्छ चा, नेपाली महिलाको एउटा लिडरसिप चाहिन्छ भनेर एउटा राम्रै काम गर्नुभएको छ एउटा महिला सहयोग समाजका लागि उहाँले गठन गर्नुभयो त्यसका लागि हामी सबैले पनि सह सहयोग गऱ्यौँ र उहाँहरूले अहिले गर्दै हुनुहुन्छ उहाँले पनि आफ्नो खुबी अनुसारको काम अहिले गरिराख्नु भएको छ उहाँलाई मात्रै दोष नदिउँ हामी सबै समाजसे पनि सबै एकमुष्ट हामी नेपालीको जिम्मेवारी मान्छे छौँ हामी सबैले उहाँलाई पनि सहयोग गर्नुपर्छ यहाँले जुन आफू पनि एउटा मञ्चमा आबद्ध भएर काम गर्नुभएको छ र त्यहाँ थुप्रै नेपाली सङ्घ संस्थाहरू गठन भएको छ भने सुनिन्छ र ती सङ्घ संग सङ्गठनले किन चेतनामूलक एउटा कार्यक्रम ल्याएर नेपालीहरू अलपत्र नपरुन् भन्ने किसिमको काम ल्याउन सक्दैन र होइन यो डेफिनेटली सक्छ रविजी त्यो हामीले पटक पटक गरेका छौँ यो यो जीव हामीले एनआरएनलाई पनि दिएका छौँ एनआरएनले गर्दैन भने हामी पार्टीगत संस्थाले गर्छौँ भनेर हामीले पनि म आफैले पनि भनेका छु र हाम्रो टिममा पनि छलफल भइरहेको छ यसका लागि हामी नेपालीहरूले दुःख नपाउन् भनेर हामी पटक पटक हाम्रो लोकतान्त्रिक मञ्च लगायतका सम्पूर्ण राजनीतिक साथीहरूले पनि भन्छौँ र हालसालै म आउनुभन्दा अगाडि एउटा तपाईँलाई म जानकारी पनि गराइदिन्छु रेडियो मार्फत आठजना नेपालीहरू सुनसरीका चारजना चितौनको एकजना गोर्खाको दुईजना लगायतका व्यक्तिहरू मैले भेट्न पुगेँ र उहाँहरूलाई खाने बस्नेको सुविधा थिएन मैले नेपाल लोकतान्त्रिक मार्फत लगेर उहाँहरूलाई खाना र बस्नको हप्ता दिनको व्यवस्था गरिदिएर आएको थिएँ मलाई त्यो साथीहरूले खबर गर्नुभएको थियो र उहाँहरूलाई अहिले पनि जटिल अवस्था छ अरे म त्यो एजेन्टलाई पनि खोज्न लागिरहेको छु र म घर आउँदा पनि आफ्नो साथीहरूको समस्या र कसरी उहाँहरूको समस्यालाई समाधान गर्ने विषयमा म रात दिनै चिन्तित छु रविजी यहाँले भर्खरै मात्र भन्नुभयो पार्टीगत संस्थासँग आबद्ध छौँ भने भन्नुभयो र विदेशमा रोजगारको लागि गइरहँदा र एउटा काममा असर पर्दैन यसरी चाहिँ पार्टीगत रूपमा संस्था खोल्दा यो हाम्रो कामदेखि आठ घन्टा ड्युटीदेखि बाहेक हामीले आफ्नो राजनीतिक पृष्ठभूमि म वर्षदेखि यो नेकपा एमालेको राजनीति गरेर हिँडेको थिएँ रविजी त्यसको अलावा म मेरो आफ्नो काम सिद्ध्याएर म राजनीतिलाई यथावत दिन्छु भनेर म एउटा एक दुई घन्टा पनि म राजनीतिमा काम गर्छु रविजी चाणकजी पके पनि हामी पनि म पनि एकचोटि तपाईँसँगै कथाहरूमा सँगै थियौँ र त्यति बेलाको मलाई पनि याद आउँछ जति बेला रोजगारको सिलसिलामा विदेश लाग्नुभएका तपाईँ हाम्रो दाजुभाइहरू जसरी एयरपोर्टमा अलपत्र पर भोगे सुतिरहेका हुन्थे तर हिजो आज छैन भन्ने सुनिन्छ र यो कसरी परिवर्तन भयो जस्तो लाग्छ यो वास्तवमा तपाईँको हिजो तपाईँ हामीभन्दा तीव्र रूपले विकास भएको कन्ट्री छ कतार हेर्नुहोस् अहिले तपाईँलाई म छुट्टै इन्फर्मेसन दिन्छु यो टु थाउजन्ड ट्वेन्टी पनि गरिरहेको छ एकदम सुचालु रूपले एक, एक सय तिनवटा कन्ट्रीको मान्छेले अघि ल्याएर इन्जिनियर डिजाइन लेबर तपाईँलाई हरेक किसिमका मान्छेहरू ल्याएर यो तीव्र रूपले विकास भएको कन्ट्री छ र त्यहाँको मालिकहरू पनि यो विकसित मुलुक छ र हामीले कसैलाई पनि दुःख दिनु हुँदैन भन्ने कुरा उहाँहरूको दिमागमा परिसकेको छ र अब दुई चार वर्षपछि चाहिँ त उहाँहरूको मन एकदमै खुलिसकेपछि हामी कसैले पनि दुःख पाउँदैनौँ तर हामीले मापदण्ड पुर्याउनुपर्छ हामी शिक्षित हुनुपर्छ हामीले जान्नुपर्छ हामी कुन कन्ट्र कुन ठाउँमा जाँदैछौँ कुन कम्पनीमा जाँदैछौँ कति स्यालेरी छ त्यस को कन्फर्म गरेर मात्रै हामी जाने गर्नुपर्छ इमेल इन्टरनेट साथीभाइ सबै छौँ उहाँहरूले बुझेर मात्रै यो मिडल इस्टमा गएँ म राम्रो हुँदैछ भन्ने सुझाव पनि दिन चाहन्छु अहिले धेरै ठुलो सङ्ख्यामा चाहिँ नेपालीहरू विदेश पुनः कतार प्रवेश गर्दैछन् र दुई हजार वर्ल्ड कप पनि कतारमा हुँदैछ त्यसको लागि पूर्वाधार निर्माण गर्न र कस्तो प्रकारको मानिसहरू चाहिन्छ र नेपाल सरकारले के गर्दै हुन्थ्यो जस्तो लाग्छ यहाँलाई सबभन्दा ठुलो कुरो उहाँहरूलाई गेमको लागि सेक्युरिटीहरू चाहिन्छन् त्यसको ट्रेनिङ सेन्टर चाहियो गेमका लागि तपाईँलाई सफाइ गर्ने मान्छेहरू चाहिन्छन् त्यसको ट्रेनिङ चाहियो जबकि नेपाल हामी नेपालीहरू गएर एउटा सफाई गर्ने मिसिन पनि चलाउन जान्दौँ भने अनि उहाँहरूलाई दुःख त पाउनुहुन्छ नि किनभने हामी आफै आफै सक्षम भएर जानुपर्ने हुन्छ र सक्षमको अति खाँचो छ तपाईँलाई मैले अघि भनिगेँ हामी युवाहरू हाम्रो देशमा कति इन्जिनियर छन् त कति डक्टर छन् किन प्लान गरेर अमेरिका जान्छन् अमेरिका डक्टर किन विदेश आउँछन् भने अमेरिका जस्तो ठाउँमा उनीहरूले गर्ने कामै छैन बि भी, विकास भइसकेको छ हामी यति विकसित नभएको मुलुकका इन्जिनियर डक्टर पाइलोट यी सबै प्लान हुनुको अर्थ हाम्रो राजनीतिक गतिरोध जबसम्म जहिलेसम्म अन्त्य हुँदैन तहिलेसम्म हाम्रो देश विकास पनि हुँदैन र विकास गर्नको लागि चारवटा आवश्यक पर्छ एउटा कुरा कानुन कानुन नभई कसैले नेताहरूले हामीलाई ढाँट्नु पर्दैन हामी प्रभासमा बसेर म सत्र वर्षको अनुभवमा आज म तपाईँलाई सेयर गर्दैछु यो टेलिभिजनमा रेडियो ने मार्फत कसैले पनि हामीलाई कानुन बेगर कुनै पनि ढाँट्नु पर्दैन कानुन नभएको ठाउँमा विकास हुँदैन फर्स्ट कुरो सेकेन्ड कुरो हामीले युवा शक्ति जबसम्म थाम्न सक्दैनौँ नेपालमा हाम्रो कहिले पनि देश विकास हुँदैन र तेस्रो कुरो होटेल पर्यटक क्षेत्रहरू सबैलाई व्यवस्था मिलाउनुपर्छ र हामी देशमा विकास गर्छौँ र हामीले हामी रोजगार गरेर बाहिर जाने होइन हामीले रोजगार दिन सक्छौँ हामी नेपालीहरू सबै स्पोन्सर गर्न सक्छौँ जसरी मिडलिस्टमा कतारीहरूले गरे गरेका छन् त्यो चाहिँ हाम्रा नेताहरूले गर्नुपर्छ र देश हाम्रो अति सुन्दर देश छ र कहिले काहीँ स्विजरल्यान्ड बनाउँछु भनेर बना ढाँट्छन् हामीलाई होइन हाम्रो देश स्विजरल्यान्ड छ हामीलाई रोडको र बिजुलीको आवश्यक छ त्यति कुराको व्यवस्था मिलाइदियो भने हाम्रो देश स्विजरल्यान्ड छ र ती चारकसी झाडीमा इन्द्रणी बत्तीहरू बाँधेर पर्यटकहरू हेर्न आउँछन् त्यो चाहिँ हाम्रा नेताहरूले पर्ने अवस्था देखिरहेको छ रविजी मैले अहिले जसरी पछिल्लो समयमा रोजगारको लागि दैनिक सयौँजना मानिसहरू विदेशी छन् ती सयौँजना विदेशीहरू विदेशमा लागिरहँदा र नेपालमा चाहिँ रोजगार नहुँदाको पीडा उनीहरूलाई छ र त्यस्ता युवा शक्तिलाई चाहिँ के भन्न चाहनुहुन्छ यहाँले म अब आफ्नो घरबार आफ्नो घर व्यवहारै चलाउन अप्ठ्यारो परेको युवाहरूलाई त म रोक्न सक्दिनँ कि या हामीले प्रोजेक्ट ल्याएर उहाँहरूलाई रोक्न सक्नु पऱ्यो होइन भने कतार गभर्मेन्टबाट नेपाल गभर्मे सरी है नेपाल गभर्मेन्टबाट रोजगारीको अवसर बिहान कमसेकम फ्यामिलीलाई छाड चार्ने चार अवसर चाहिँ नेपाल सरकारले नै गर्नुपर्छ यो हामीसित ठाउँ छ यो भूमि छ यसलाई हामीले यसलाई हामीले र हामी जस्तो युवाहरू सरकारलाई नै च्यालेन्ज दिने अवस्था अब भएको छ अब युवाहरू रोकिँदैनन् अब जति उहाँहरूले ढाक्नुभयो ढाँक्नुभयो अब भोलिका दिनहरूमा हामी छोड्नेवाला छैनौँ हुन्छ चानाकी हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र तपाईँ यति बेला रेडियो अर्फको सँगै हुनुहुन्छ र इन्टरनेट अनलाइनमा डब्लु डब्लु पनि संसारभर विदेशमा रहनुभएका र कुनै पनि कुनामा रहनुभएका साथीहरूले सुनिराख्नुभएको छ र ती साथीहरूलाई यहाँले अन्तमा के भन्न चाहनुहुन्छ म सबै साथीहरूलाई छिटो छिटोभन्दा छिटो राष्ट्रमा कानुन बनोस् राष्ट्र विकास होस् उहाँहरू विदेशबाट आफ्नो घर फर्केर आफ्नो फ्यामिलीहरूसित बसेर उहाँहरूको रोजीरोटी चरोस् भन्न चाहन्छु र उहाँहरूलाई प्रवासमा रहने सम्पूर्ण नेपालीहरूलाई मेरो उहाँहरूलाई शुभकामना र सुस्वास्थ्य दीर्घायु रहोस् भन्न पनि चाहन्छु धन्यवाद स्टुडियोसम्म आएर तपाईँले समय दिएर कुराकानी गर्नुभयो यसलाई धेरै धेरै धन्यवाद छ आधुनिक श्रोता तेल रेडियो एक सौ चार थोड़ पांच मेगा संगे हो रो कार्यक्रम देश विदेश कार्यक्रम देश विदेश तब इंटरनेट अनलाइन में डब्ल्यू डब्लू डब्लू डट रेडियो डट कम डट कम बासारभर सुनी पूर्वी चितौन पर्सा बजार में सिनेमा हल नजिक मउंटेन सिक्युरिटी सर्विस इस सर्विस ने निःशुल्क सिक्युरिटी तालीम विभिन्न भाषा को प्रदान करते स्वदेश तथा विदेश में रोजगारी को रोजगारी दिद और सेक्युरटी तालीम संचालन भैर जानक जानकारी जानकारी भी कराइन एवं विदेश जानेलाम पामर्श दी, दीने साथ ही कतार कोई सेक्युरिटी गार्ड मेंसिक रू तीस हजार समय कमाने अवसर भैया इच्छुक व्यक्ति संपर्क करउंटेन सिक्युरिटी सर्विस हार्दिक अनुरोध कर जिस को, को लगी तून्य छपन्न पांच तिरासी छय बयालीस रोबाइल नंबर अन्ठानबे चार तिरपन्न छब्बीस चार सौ चौरासी अन्ठानबे चार पचपन्न तेईस शून्य पचपन्न अन्ठानबे जीरो बयालीस चौंतीस नौ सौ सप्लायर्स को यह जानकारी संगे हम कार्यक्रम के अंत्य आई सकता छो तदेश जुन वहाँ गये हमें संपर्क कर सकूँ जिस को अपने एक सौ चार थोप्लो पांच मेघाज को टेलीफोन नंबर शून्य छपन्न पांच त्रिसठी तीन सौ तीस संपर्क ट को सुविधा प्रेषित करफ एम समस्या प्रेषित करते हुए नमस्कार